चुरा पोते रात सारी शिरमा सिन्दुर भरेर चुरा पोते रात सारी शिरमा सिन्दुर भरेर गाना हिँड्नु भयो ए भाउजू च्याट्दै परेर गान्न <laughs> हिँड्नु भयो ए भाउजू च्याट्दै परेर नजिक भए जान्थे आफै साह्रै ठडा पऱ्यो भाइ नजिक भए जान्थे आफै साह्रै ठडा पऱ्यो भाइ सम्झना छ भनिदिनु है कान्छी सालेलाई सम्झना छ भनिदिनु है कान्छी सालीलाई ीको पिरले जानौरी जस्तै भइसक्यो त्यही सालीको पिरले जान दौरी जस्तै भइसक्यो माने ल्याउनु बहिनी बैनी उमेर भइसक्यो माने ल्याउनु बहिनी बैनी उमेर भइसक्यो देखि खानामा साली आउने भए रक्सी आजैदेखि खानामा हरु धर्म भट्टीतिर कहिल्यै जानामा हरु धर्म भट्टीतिर कहिल्यै जानामा भाई मा माया करू भाजू उन सबले भांदा धेरे मरी बापा पुण्य जिम्मा बोमेरे मरी बापा पुण्य जिम्मा बुमेरे माग्दा दिए भने छिट्टै पञ्चे बाजा बजाउँला माग्दा दिए भने छिट्टै पञ्चे बाजा बजाउला भने फकाएर छिट्टै भगाउलानन् भने फकाएर छिट्टै भगाउला कस्तो होला दिदी बहिनी सँगै माइत जाने दिन कस्तो होला दिदी बहिनी सँगै माइत जाने दिन एउटै घरमा आउन पाए कत्ति रमाउली एउटै घरमा आउन पाए कत्ति रमाउली घरमा आउन पाए कति रमाउदिन्